सात बजो अह को सात बजे गाँव घरा सम को दर्पण सुनो होला रेडियो अर्पण अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार पाँच मेगा स्वागत अभिवादन समस्तमा कार्यक्रम शुभ साँझको कार्यक्रम अर्पण सुज रेडियो अर्पण एक सय चार थप्लो भाँच मेगाहरूसँग इन्टरनेटमा डब्लु डब्लु डट रेडियो अर्पण पनि विश्वभरिकै साथ प्रसारण भइरहेको छ र प्राविधिक तपाईँको साथ म उपस्थित भइसकेको छु र आजको यो श्रृङ्खलामा तपाईँसँग रहेर मेठा मिठा कुराकानी रहनेछन् तपाईँ हामीलाई कल गर्न सक्नुहुनेछ स्टुडियोको फोन नम्बर शून्य सेपन्न लाइन हामीले खुल्ला गरिसकेका छौँ एन्ड वे कल गर्नुहोस् कल गर्नको लागि नम्बर भनिसकेँ र तपाईँसँग मिठो गुरानीहरू रहनेछ सुख दुःखका कुराहरू रहनेछन् तपाईँ हाम्रा सुख दुःख आखिर हामी एक आपासम्म बाँड्यौँ भने अलिकति मन हलुका हुन्छ अरे त्यसैले तपाईँका केही कुराहरू छन् भने तपाईँले हामीलाई सुनाउन सक्नुहुनेछ फोन नम्बर पुनः एकपटक तपाईँको लागि सुन्दै र तिन सय लाइन खुल्ला गरिसकेको छु आवाजबाट सोमकुमार यो आवाजलाई तपाईँको रेडियो सिटसम्म पुऱ्याउनुको लागि मित्रो राजको सहयोग मिलिरहेको छ रेडियो अर्पण सधैँको लागि तपाईँ सुनिरहनु भएको छ राजुको साथी लाइनमा हुनुहुन्छ अब राजुले इसारो गर्नु भएको छ को हुनुहुन्छ म स्वागत गरिहाल्छु हेलो नमस्कार हेलो हेलो नमस्ते हजुर नमस्कार को बन्दबाट मिमल सिन्हाँ रमेश तिमिल सिन्हा है हजुर अनि के छ जी नस, आए, के है। अरु एकदमको आवाज सु Mm. अनि आजको दिन कस्तो रह्यो हजुर आजको दिन कस्तो रह्यो रमेशको आजको दिन कस्तो छ यो चितवनमा अब डासेर पड्केर चाहिँ लाइन छैन अब बियाल छ नि यहाँ त बियाल छ है ट्रान्समिटर खड्क्यो लाइन छैन है लाइन बाहेर पिङित हुनु परेको छ हैन यस्तै छ के गर्नु हैन हजुर हजुर रमेश जी भन्तीमा समस्या छ कसको समस्या नि सर्वप्रथम त हजुरलाई धन्यवाद छ अनि पुनौथन दाजालाई हजुर अनि यहाँ रहनु भएको छेत्री अनि भुवन भुजेल रोका र मलाई रमेश तिमर चिना भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई र मेरो घरमा हुनुभएका निचोडमा हुनुभएको बाबा मामिला रमेश हुनुहुन्थ्यो हामीलाई जोनपुरबाट फोन गर्नु भएको थियो कार्यक्रम अल्पन शुभ सालको आजको यो आइतबार श्रृङ्खलाको पहिलो कलर हुनुहुन्थ्यो अर्को कलर लाइनमा हुनुहुन्छ स्वागत गर्छु हेलो नमस्कार को बोल्नुभयो प्रकृति है अनि के छ प्रकृतिको हालखबर हाम्रो पनि एकदमै ठिकै छ अनि के गर्नुहुन्छ आजे? के गर्नु छ प्रकृतिले बसी बसा है अनि तपाईँ हराउनु भएको थियो हराउनु भएको छैन किनकि रेडियो अर्पणमा तपाईँको आवाज कम सुन्यो कि त्यसैले कामको व्यस्त लागिरहेछ त्यही त असार लागिरहेछ काम गर्नु पर्यो होइन काम सकियो है अब फुर्सदमा हुनुहोस् साँच्चै आउस प्रकृति जिया अरु बताउन र स्तभाएका सुख दुख कुराहरु अ सबै ठिकै छ हजुर ठिकै दिनcare टिए बसेर घुमे टिक बिथिरा छ कि बिथिरा छ है त्यसो आजको दिन राम्रोै रह्यो अ आजको दिन राम्रै गयो भनम ल अन्तिममा सम्झिनुस अ सर्वप्रथम त सबैलाई लाग्यो धन्यवाद अनि पारिवारिक ब्याजको लागि म अनि घरमा पनि भगवान मन्दिर लागि माताजी नारायण लागि र हिस्की लागि दिदी विष्णुको लागि हुन्छ छुटो नमस्कार प्रकृति हामीलाई फोन गर्नु भएको थियो वर्षबाट कुराकानी गरिसकेका छौँ र तपाईँ पनि हामीसँग कुराकानी गर्नको लागि सुन्ने सेपन्न पाँच त्रिसठी तिन सय बत्तीस र तिन को तेत्तिसको लाइनमा फोन गर्न सक्नुहुनेछ आवाजबाट तपाईँको सहकर्मी सोकर म सुन कुमार छ सु सु कु सु कुम सु यो आवाजलाई रेडियो शेरसम्म प्रणको लागि मैत्रो राजको सहयोग बिलिरहेको छ रेडियो अर्पण एक सय चार थुप्रोसँगै अनलाइनमा रेडियो अर्पण डटकमबाट हामीलाई सुनिरहोह भएको छ यति बेला एउटा तपाईँको लागि राख्दैछु राज्यको रोजाइमा यो गीत पछि आउँछु फोन गर्दै गर्नुहोला हजुर राजकै रोजाइमा रहेको यो मिठो समुद्र लग भएपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ तपाईँ सुनिरहनु भएको छ तपाईँको मनको ढुकढुकी अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँचहरूसँगै इन्टु अनलाइनमा रेडियो अर्पण पनि विश्वभर सुनिरहनु भएको छ यो श्रृङ्खलामा छ तपाईँसँग आवाजबाट मिटर राज फोन गर्नको लागि नम्बर सुन्य सय पन्ध्र गर्छु हेलो मन बहादुर है के गर्नुहोस् मनबहादुरले बस्नु गला भए के छ सुनाइदिनुहोस् न अनि असार कतिको लागि अनि तपाईँ सर्वप्रथम प्रियलाल चेपाङलाई अखलबहादुर चेपाङलाई बाबुलाल चेपाङ आने चिन्ने नो चिन्ने नो चिन्ने नौस्कार। आ, नौस्कार। मन बहादुर हुनु थियो हामीलाई मगनपुरबाट फोन गर्नु भएको थियो र तपाईँ पनि कल गर्न सक्नुहुनेछ नम्बर को लाग्छ दुई ओठो लाइन अर्को साथी लाइनमा हुनसु राजकुसार स्वागत गरिहाल्छु हेलो नमस्कार नमस्कार को बोल्नुभयो कराकलाल सन्तालाल है र पाइ सुरु भएको छ कि भाषा खोलाल तिन्ने नचिन्नेको लागि सम्पूर्णको लागि र अनि सुन्तलाल तिनीहरू रोपाई भएको छैन अरे खरागतिर अलि ढिलो हुन्छ अरे मौसम बद्लिँदो छ अहिले केही मनसुन सक्रिय भएको हुनाले तर आएका विभिन्न जिल्लाहरूमा रोपाइ थाहा नै भइसकेको छ र विशेष गरी हाम्रो जिल्ला चितवनमा पनि रोपाइ भइरहेको छ विशेष गरी हिजो असार पन्ध्र पनि मनाइयो र हिजोबाट झन् धम्माधम रोपाइ सुरु भएको छ रुपी र मरिछ आउने बेला हो यो त्यसैले रोपाइ गर्नुपर्छ होइन र अझै पनि त्यही भन्नुहोस् अर्को साथी लाइनमा स्वागत गर्छ हेलो Hello. नमस्कार नमस्कार मो नभी जी के के <laughs> को बोल्नुभयो सब ठिक छ है अनि दिन कस्तो रह्यो पसलमै व्यस्तता है नवीनजीले धेरै कुरा बेच्नुहुन्छ होला है मलाई काम लाग्ने कुरा के छ होला तपाईँको भोलि आउँछु तपाईँको पसलतिर हुन्छ अनि नवीनजी छ है रोपाई गरेर जाबो चामल जति नै नभ्याउने भएर जे दिनभरि दोकान हेर्ने कि खेतीबाली हेर्ने होइन समस्या छ नि त होइन अन्तिमको लागि हस् नवीनजी सुटाउँ नमस्कार नवीन यसो राजोक भाजा हामीलाई कल गर्नु भएको थियो र तपाईँ पनि ग्यारेकमा फोन गर्न चाहनुहुन्छ भने हामीलाई कल गर्नुहोस् कल गर्नको लागि नम्बर सुन्ने सय पन्न पाँच त्रिसठी तिन सय बत्तिसको तिन सय तेत्तिसको लानु होला यति बेला फेरि अर्को गीत राजको रोजाइमा रह्यो त्यो गीत पछि फोन आउँछ सुन्दै गर्नु होला पात्र <laughs disappointment> sir <laughs> साँझै कसैले कसैको माया मारेर जाँदाखेरि मनमा कति पीडा हुन्छ सायद तपाईँलाई थाहा छ होला मेरो माया गयो मारेर राज्यलाई सायद दुःख परेको हुनसक्छ त्यसैले यस्ता गीतहरू मिठा गीतहरू हाम्रो विशेष गरी हाम्रो जीवनमा पर्ने आर्थिक गीतहरू बचाउनु पाएको छ राजीको रुझाइमा रहेको गीतपछि तपाईँलाई फेरि स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा तपाईँ आफ्नै रेडियो स्टेसन छोटो समयमा एकदमै लोकप्रिय हुन सफल रेडियो अर्फ एक सय चार ठुलो भाषामार छ तपाईँको स्वादमा भर्खरै विष्णुजी पनि आउनु भएको छ हाम्रो यति बेला फेरि अर्को साथी राजको इसारा उहाँलाई स्वागत गर्छ हेलो नमस्कार को बोल्नु ला था है अनि सरिताजी के गर्नुहुन्छ राम्रोसँग पढ्नुहोला पढेर ठुलो मान्छे भन्नुपर्छ है त Hello, how are you going to talk to me today? What? How are you going to talk to me today? I'm going to talk to you. I'm going to talk to you. This is the Spirit of Islam. Yes. Do you want me to talk to you? Yes. I'm going to talk to you today. Hello, I'm going to talk to you. Namaste. Namaste. I'm going to talk to you today. सुनेस त्रिसठी तिन सय बत्तीस तिन सय तेत्तिसको लाइन खोला अर्को साथी लाइनमा स्वागत गर्छु हौ हौ नमस्कार को बोल्नुभयो ज्यामिरेबाट राम्रो के छ राजा अनि पढ्दै कहाँ पुरा भयो आफ्नो राम्रै जस्तो लाग्छ है गर्नु भएको छ राम्रो रिजल्ट आओस् हामी यही काम गर्छौँ दिन कसरी बित्यो र उसको अनि मलाई दादा भनेर चिन्ने नचिन्ने सम्पूराको लागि ल सु नमस्कार रा हामीलाई ज्यामिरीबाट फोन गर्नु भएको थियो कार्यक्रम अर्पण शुभ सुनिरहनु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघ्यार्समा तपाईँसँग कुराकानी गर्ने क्रम जारी नै छ यति बेला फेरि अर्को साथी विष्णुजीको इच्छा स्वागत गर्छ हेलो यो जीवन दो जीवनको लक्षमा जीवनको लक्षमा तिमले धोका दिमा भानी नदिन पक्षमा गम्पनी मधुर बिना हो जीवनको लक्षेमा जीवनको लक्षमा मा ङ रिम लाल का का है हजुरपुरबाट के सर एकदम ठिक सु मेलाइसफाई गर्ने जी, जस अनि अगाडि मलाई सुनाउनु भएको थियो मन चेपाङले मनको बहाडोर चेपाङलाई पनि सुनाउनु चाहन्छु अनि राधिका चेपाङ सन्त चेपाङ कृष्णबहाडुर चेपाङ अनि घर परेर बुवा मम्मी अनि भाइ बहिनी अनि यस मलाई रिमलाल चिपाङ भनेर चिन्ने नचिन्ने रेडियो अर्पण चिनिरहनु भएको सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु दादा हस् त सुत्नुपर्छ नमस्कार हुन्छ हामीलाई कल गर्नु भएको थियो तपाईँ पनि कल गर्नु सक्नुहुनेछ विष्णुजी कल छ बिदा भन्नु भएको छोटो छ होइन कति बेला आउँछ कति बेला जान्छ थाहा छैन हामी समयसँग दौडनुपर्ने मान्छे त्यसैले समयले हामीलाई बिदा मागेर जा भनिसकेको छु र विदा माग्नुपर्छ आज हामीलाई कलगुन गर्नुभयो रमेश चैनपुरबाट त्यसै गरी प्रकृति प्रसाद बाठु मनबहादुर मकपुरबाट त्यसै गरी सन्थलाल कराक भाषा नवीनी सो राचोङबाट र रातो जहाँ रिमलालले कल भएको थियो आजको अन्तिम कलर हुनुहुन्थ्यो तपाईँ सम्पूर्ण सम्पूर्णलाई धन्यवाद छु कार्यक्रम सुनिर्साधीन भाउ तपाईँलाई पनि धन्यवाद छु हरू कार्यक्रमप्रति केही सुझाव सल्लाह अनि प्रतिक्रिया छन् भने तपाईँलाई हाम्रो स्टुडियोको नम्बर शून्य सय पन्न पाँच त्रिसठी तिन सय फोन गरेर पनि तपाईँले आफ्नो प्रतिक्रिया जनाउन सक्नुहुनेछ हवस् सुन्ने साथी म तपाईँ सम्पूर्णलाई पुनः एकपटक धन्यवाद छु यो तिनजेलसम्म मेरो आवाजलाई तपाईँको रेडियो शिर्ष सम्प्रमको लागि सहयोग गर्ने मित्र विष्णु त्यसै राजलाई पनि विशेष धन्यवाद दिँदै शुभ सांसकर्मी मित्र आवाज को दुनिया होस, जब दैव लाग्यो माया छोट्यो आफन्त टाढी मिठो पनि म देखि टाढा टाढा भयो हाम्रो बेपछि त छाया पनि तर्कियो जब दैव दैबा लाग्यो, माया पनि मदेखि टु पनि म एकली जब दाइब लगे छोटी मे तू पानी म देखी टा टाढ़ा भूराली सजा जाबा दाइब लाग्यो लाग्यो, छोट्यो पनी देखि पनि मि मदेखि